आफ्ना <quedaos> संयुक्त गजल कृति लोकार कार्यक्रम का श्रद्धेय अध्यक्ष जीव मंचासीन विशिष्ट अतिथिजी रिजना रजक मया हमने संपूर्ण उपस्थिति में मेरा परिणाम बीजारोपण एटा यो नाम हो इस धेरा सन्देश बिजारोपणलाई हामीले चाहिँ विचारको रोपणको रूपमा पनि लिन सक्छ विचार आरोप गर, आरोपण गर्ने तपाईँको विचार मेरो मनमा सार्ने मेरो विचार तपाईँको मनमा सार्ने म यहाँ आइसकेपछि यो कार्यक्रम बसिसकेपछि एउटा यति मिठो अभिव्यक्ति मैले सुन्न पाएँ दिनजीको दिनपन्थीजीको उखु बाङ्गो भए पनि रस बाङ्गो हुँदैन त्यो अभिव्यक्तिले कसको मस्तिष्क छोएन होला भन्नुहोस् त कसको दिमागमा त्यो कुरा पसेन बसेन सबैको मनमा पस्यो सबैको मनमा बस्यो बिजारो गरिसकेका छौँ विजारोपणले के पनि भन्छ भनेदेखि यो कृतिले हामीले जुन कुराको थालनी गर्यौँ यसको प्रसारण यसको अनुसरण अनुकरण यो राष्ट्रले नै गर्नुपर्छ भनेर भन्छ सहकार्यको सहयोगी भावनाको एउटा चाहिँ ज्वलन्त प्रमाणको रूपमा छ विदेशी भूमिमा टाली लाग्दो अवस्थामा ज्यानको बाजी थापेर कमा पैसा सृजनात्मक काम को श्रीवृद्धि का लगी जो वहाँ योगदान करजना सब सदस्य यहीं भित्र हो रहे अत्यंत प्रशंसा प्रशंसा को पात्र हो श्रद्धा व्यक्त करहाँप्रति अलिक हतार भी जो लग्स मैं कई कुराखे यही किताब का सन्दर्भ में मसि त चाहिँ मन्तव्य माग्नु भयो इमेलबाट पठाउन भन्नुभयो म अलिक अस्वस्थ पनि थिएँ इमेलबाट पठाउनु सकिनँ अन्त फोनबाट मैले टी पाएँ अब फोन फोनबाट हिज आजको फोन त हो अब एउटा कुराभन्दा एउटा कुरा सुनिन्छ त्यस्तो पनि भयो होला मैले यहाँ के धेरै लामो भनेको थिएँ एउटा सेन्टेन्स मात्रै छ यहाँ दुई सेन्टेन्स दुईवटा सेन्टेन्स छ बिजारोपण फलदायी वृक्षका लागि हुनुपर्छ भनेर भनेको मैले वृक्ष फल प्रदान गर्ने रुख बन्नुभयो यहाँ तर यहाँ 这边是啊 त्यसलाई सच्याएर पढिदिनु होला फलदायी वृक्ष हुनुपर्छ हामीले बिजारोपण गर्छौँ कुनै कुरा भनेदेखि यसले फल दिन्छ भनेर नै गर्ने हो नि अब फल दिएन भने त के हुन्छ यहीँले हे भनेको छु मैले अन्यथा परिश्रम र बीजको क्षति सम्झेर रुनुपर्छ थाप्रो पुग्यो ए कस्तो कुरा हामीले रोपेछौँ के निस्क्यो यस्तो यसको कि प्रतिफल किन यस्तो चाहिँ चाहे जस्तो आएन भन्ने खालको कुराहरू हुन्छ र हामीले एउटा राम्रो प्रतिफलको लागि यो बिजारोपण गरेका छौँ बिजारोपण गर्ने सम्पूर्ण यसलाई सहयोग गर्ने सबै सबै स्रष्ट प्रति आभार प्रकट गर्दछु धेरै कुरा गर्न मन लाग्छ मन हुँदाहुँदै पनि हामीलाई समय नै लपेटिरहेको छ हामी यहाँबाट दुई बजी नै हामी हिँड्न चाहिरहेका थियौँ निस्कन चाहिरहेका थियौँ यो विशेष गरेर यहाँ गजलको प्रतियोगिता पनि भयो गजल एक किताबको यहाँ विमोचन पनि गरियो त्यस कारणले गजल सम्बन्धी अनुष्ठान हामीले जब गरिरहेको छ भनेदेखि गजलका प्रथम पुरुष नेपालको सन्दर्भमा मोतीराम भट्टलाई हामीले सम्झनै पर्छ त्यसो हुँदा मोतीराम भट्टलाई सम्झेर म अलिकति गुनगुनाउन चाहन्छु हजार हजारौँ नाममा एउटा छ प्यारो नाम सम्झन्छु हजारौँ नाममा एउटा छ प्यारो नाम सम्झन्छु गजलको बन्दन गर्दै मोदी राम सम्झन्छुल गजलको बन्दना गर्दै मोती राम सम्झन्छु मोती राम सम्झन्छु मोती राम भट्टले बनारसबाट त्यो बिरुवा ल्याएर नरोपेको भए आज हेर्नुहोस् त नेपालभरि ललाह लै ला, ला, फलित भइरहेको पुष्पित भइरहेको गजलको चाहिँ यो गजलले मै वातावरण छ पुरै कतै विपत्तिमा पर्दा मलाई पीर लाग्दैन सम्झनु भयो कतै विपत्तिमा पर्दा मलाई लाग्दैन किन होला विपत्तिमा त मान्छे हात्तिन्छ नि चिच्याउने गर्छ के के गर्ने गर्छ रुनी कल्लाउने गर्छ मलाई पिर लाग्दैन कतै विपत्तिमा पर्दा मलाई मसँगै साथमा हिँड्ने युवाको लामो सेभेन्टी फाइभ पर्सेन्ट अझै बढ्दा होला तपाईँहरू नै हुनुहुन्छ युवाहरू अब युवाहरूकै काँधमा छ मैले युवा भन्दाखेरि के पनि भन्ने गर्छु भनेदेखि युवा दुईवटा शब्दलाई एउटा शब्दलाई त्यसलाई विभाजन गरेर यु अनि वा त्यसलाई कसरी भन्छु भने भन्ने गरेछु भने मलाई मनपर्छ त्यसो भन्नलाई यु भनेको युग वा भनेको वाहक अथवा नेपालीमा भने वाहक ने युग बोक्ने त तपाईँहरू हो नि हामीले त अलिअलि जे जे अलिअलि जानेको कुरा गऱ्यौँ होइन जति जाने त्यति गऱ्यौँ अब गर्ने भनेको तपाईँहरूले नै हो अब गजलकै कुरा भइरहेको छ त्यसो भन्दाखेरि जाने नजाने मैले गजलको परिभाषा बनाएको छु गजलमै झ्याउरे साधमा गा झ्याउरे भनेको पनि अझै मैले भन्न त उच्चारण त त्यही गरेँ कि तर मलाई चाहिँ झ्याउरे भन्नुभन्दा झाम्रे भन्नु मन लाग्छ कि झाम्रे ठिक हुन्छ जस्तो लाग्छ झमझमझम गरेर चाहिँ एकदम होइन नाच्ने बनाउने के भयो एकदम एक होइन अनि झ्याउरे भनेर त झ्याउ लाग्ने खालको त होइन नि वास्तवमा झाम्रे नै ठिक होला जस्तो लाग्छ शीतका थोपा थोपामा घाम हो गजल शीत का थोपा थोपा मा रमणे घाम हो गजल की मन चंचल हुने नाम हो गजल शीतका थोपा थोपामा रमने घाम हो गजल सुन्यो की मन चंचल होने नाम हो गज संगत तोन गालीब मोती संगत तेज कर गालीब मोती ले गालीब मोती ले। ना मात लगाई नप जाम हो टेक् आगन टेक्ता भाषाई में पस्ने तल तली आगन टेक्ता आगन टेक्ता भाषाई में पस्ने तलतली तल तली लसर फिर्ने तल मन लागने ठाम हो गजल पसर फिर मनई नग्ने ठाम हो गजल हो गजल धेरै लामो गरिनँ मैले यही हो अब देश जति धनी छ जति सम्पन्न छ प्रकृतिले जति दिएको छ हाम्रो प्रकृतिले त्यसलाई ठगेको छ हाम्रो भन्नाले अब राज्यका सञ्चालकहरू भन्नुपर्छ राज्यका सञ्चालकहरूले चाहिँ त्यसको मती चाहिँ राम्रो भएन चाहे जोसोकी होस् एबिसिटी भइदिएको भए यहाँ के छैन भन्नुहोस् न किरा फटेङ्ग्राको कत्रो कत्रो दाम छ किरा होइन त्यो यार्सा गुम्बा भन्ने यार्सा गुम्बा भने किरा हो त डुंगा ले, डुंगा ले पानी पानी के छैन भनेको ढुङ्गाले ढुङ्गाले दिएको छ पानी दिए पानी दिएको छ झारपातले झारपातले किरा फटङ्गले दिएको छ दिनुसम्म दिएको छ तर हामी चाहिँ हेर्नुहोस् त कुन अवस्थामा छौँ किन होला यस्तो भन्दाखेरि मलाई के भन्ने मन लाग्छ भने गजलमै भनेको छु के भनौर कति कति कति चोट माछ देश खो पर्थ्यो मुटु भित्र ओठमा छ दे खो पर्थ्यो मुटु किन कामना नगरले जसको जसको ओठमा देश चाहिँ त्योभन्दा तलभित्र साह्रो मुठ मुठ भित्र पुराउनु नैकै छ देश बिग्रेकै छैन कति भनेको छ कति भनेको छ सबभन्दा दामी छ म यति राम्रो देश त होला रगतमा ला घुल्दैछु गजलमा रगतमा लाली लालीसरी म घुल्दैछु गजलमा चार चारको विश्राममा केले छेक्छौँ केले थुन्छौँ म खुल्दैछु गजलमा म खुल्दैछु गजलमा दुश्मनले दुस्मनले हो भन्ला भन्ने खतरा छ यो त यस्तो सामाजिक व्यवहार चाहिँ संसारमा यो सुरुदेखि चलिआएको रहेछ क्या तपाईँले कसैको चाहिँ विराम हराम विराम केही गर्नु पर्दैन तर तपाईँको चाहिँ कुरा काट्ने तपाईँको चाहिँ अब बाटो छेक्ने त्यो सोधको आफै तयार हुँदो रहेछ के हो नेगेटिभ पोजिटिभ जहिले पनि भएको हुनाले हो कि दिन र रात सँगसँगै छ नि त्यस्तै राम्रोसित नराम्रो सँगसँगै भएको केले थुन्छौँ केले सेक्छौ म खुल्दैछु गजलमा दुश्मनले हुतीहारा भन्लान् भन्ने खतरा छ त्यही उनाले आधी हुरी म हुमा आधी हुरी म हुल्दैछु गजलमा पलासमा पलासमा गुराँसको लाली दिन्छ समयले पलासको फुललाई है रङ्गै नभएको धेरै कविहरूले लेखेको है गन्ध पनि छैन रङ्ग पनि छैन भनेर अलिकति उपेक्षाको दृष्टिकोणले हेर्ने गर्छन् होइन तर मैले चाहिँ आफ्नो जीवनमा स्यासानो छँदाखेरि किशोर अवस्थामा होली खेल्नु पर्दाखेरि पलासका रुखहरू नजिकै थिएँ म जहाँ बस्ने गर्थेँ अनि त्यो फुल टिपेर ल्याएर त्यसलाई चाहिँ म त्यसको रङ पहेँलो रङ भन्थ्यो त्यही पहेँलो रङ चाहिँ गरेर होलीको होली मनाएँ अनि पलासको पात यस्तो खालको हुन्छ कि कोक्रो गरेको हुन्छ झन्डै झन्डै प्लेट जस्तै त्यसैमा यो मटर उसिनेको मटर हुन्छ नि के भन्छ छोले पनि भन्छ छोले भटरे पनि भन्छ है अब सहरी भाषामा त्यसैमा हालेर त्यसैको पातलाई फेरि चार चार लोभल गरेर पट्याएर पटपट्टि फुट्छ फेरि फेरि त्यो चारचोटि पट्याउने भन्दाखेरि यसरी यसरी पट्याउने भनेदेखि त्यो चाहिँ चार टुक्रा भन्छ आफै अनि त्यसैको चम्तीले त्यो नाच्दा खाने गर्थ्यौँ दुईचोटि दुई पैसा पाउँदाखेरि मख पर्थ्यौँ फ्रिजरमा पलासमा गुराँसको लाली दिन्छ समयले जति सुकै फा मन टालिदिन्छ समयले हामी प्रतीक्षा गरौ त्यो समय हामीले अपेक्षा गरेको समय ओत प्रोत भएको समय आउने आउनेछ यहाँ आइयो धेरै रमाइयो खुसी भयो है अलिअलि चाहिँ मेरो रोग भएको जस्तो पनि मलाई लागिरहेको छ र अन्त्यमा म के भन्छु भने गजल सोझै बुझ्नुहोस् न गजल ग भनेको गतिलो होइन अथवा गेय पूर्ण त्यस जल छ नि जल भनेको त पानीभन्दा राम्रो कुरा हो मिनरल वाटर सम्झाउँछ मिनरल वाटरको त खानी नै छ हाम्रो यो हिमाल पुरै मिनरल वाटरको त कुनै हो त्यो समुद्रै हो सागरै भनेको त्यो गजलको जलमा कहीँ कतैबाट पनि आक्कल झुक्कल पनि कोही कोही जानी जानी पनि गर्न सक्छन् है त्यस्तो पनि हुन्छ त्यहाँ चाहिँ ढल मिसाउने काम चाहिँ कसैले नगरून् गजलको जलमा ढल मिसिने काम कतैबाट नहोस् हामी सबै सतर्क हौ त्यही सन्देश दिँदै अनि दिन लिन चाहन्छु नमस्ते वहा धरोह सुना मातृत्तो भातृत्तोलाई केन्द्रबिन्दु राखी मातृत्तो भातृत्तोलाई केन्द्रबिन्दु राखी गाउँछौ सबै मानवका मीठा मीठा गाना गाजलाको हारो हारो वाक्य बुढा जे जे हुन्छ बदर वर्ष जे जे हुन्छ बदर वर्ष पारस गाडी तिमी विशेष वस्तु जति धेरै ठूलो होसियासा गजलको गजलको गजलको हामी दाना, सागर सबै किताब Thank you.